सूर्यको पहिलो किरणसँगै जुजुमान बिउजिए उनले आँखा मिच्दै थकित भएर वरिपरि हेरे तल सहरमा ठाउँ ठाउँबाट धुवाँको मुस्लो अझै पनि निस्किरहेको थियो तर धुवाको मुस्लो बीच पनि सहर शान्त देखिन्थ्यो भोकको झोकमा उनले आफ्नो खल्ती खतले त्यहाँ बाँकी रहेका केही रोटीका टुक्राहरू उनले भेटे यति नै खेर सँगै सुतिरहेकी एलिसा पनि बिउजिए अनि दुबईले एक एक टुक्रा रोटी बाँडेर खाए म यो पहाड़को टुप्पोबाट हेर्न चाहन्छु जुजुमानले एलिसालाई भने उनी पनि राजी भइन् त्यसपछि दुवै जान त्यो पहाड़को ठाडो उकालो चढ्न शुरू गरे केही बेर चट्टानै चट्टानको एउटा बाटो आयो र रुखका हाङ्गा र जरा समात्दै माथि उक्लउनु भयो जुजुमान एलिसा भन्दा अगाडि नै पहाड़को टुप्पो नजिकै पुगे उनले त्यहीँबाट तल रहेको शहरको निरीक्षण गरे एकछिन सहरलाई नियालिसकेपछि उनी फेरि अगाडि बढ्न थाले बिस्तारै रूखहरू पातलिँदै गए बुट्यानहरू देखिन थाले थुला थुला दे। दे र त्यसपछि ठूला ठूला शिलाखण्डका थुप्राहरू देखिए पूर्णिमाको चन्द्रमा पनि बिहानको उज्यालोमा बिस्तारै धमिलो हुँदै क्षितिजको नजिकै मुर्जाउँदै थियो बिस्तारै चलिरहेको हावाले जुजमानलाई चिसो र आनन्ददायी महसुस गरायो पहाडको टुप्पोमा मुस्किलले अडिएर रहेको एउटा रुख थियो र त्यस नाङ्गो रुखको हांगामा एउटा ठूलो गिद्ध बसेको थियो पहाडको टुप्पोमा एकान्त ठाउँमा बस्ने आशा लिएर आएका जुजुमानलाई झट्का नै लाग्यो अँ बस्दिन उनले मनमा गुनगुनाए हरे मेरो भाग्य शान्तिको खोजीमा गिद्धहरूको उपत्यका छाडेर म यति माथि आएँ र अब यहाँ म के पाउँछु साँच्चैको गिद्ध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 तर तल बसेका मानिसहरू एकअर्का लागि जंगली मूर्ख अनि निर्दय छन् त्यसैले मात्रै मैले यो टिप्पणी गरेको हुँ गिद्धहरू त्यो चराले आफ्नो खुइलेको टाउको र घाँटीभन्दा तलको आफ्ना पखेटाहरू फर फैलायो जुजमानले नम्रतापूर्वक टाउको हल्लाए एलिसा रूखतिर देखा र त्यसको परिवर्तित दृश्यले उनको सासै रोकियो उज्ज्यउँदैछ उनी चिच्याइन् उनी हतार गर्दै जुजुमानसम्म पुगिन् र कानीखुसी गर्दै उनको पाकुरा समातिन् ओहो महान वार् बाँचेकै रहेछ मैले त यो द्वन्ती कथामा मात्रै सुनेको मलाई मा त कथामा मात्रै हो भन्ने लागेको मैले त कहिले पनि सोचेकै थिइनँ यो यति ठूलो र कुरूप हुन्छ भनेर कन्डोर आफ्नो हाँगामा फेरि एकपटक कुरकुरायो र ठूला ठुला पखेटा फरफरफरायो रफर कृपापूर्वक दिनुभएको परिचयका लागि धन्यवाद एलिसा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 उनीहरूले मौका पाउन साथ मिथ्या प्रशंसा र छलकपट गर्छन् र टापुको वरिपरि शासक जस्तै घुम्छन् जुजुमान चुपचाप बसे उनले फेरि उपत्यकातर्फ हेरे र त्यागको भावले टाउको हल्लाए म अहिले त्यस्तै ठाउँको खोजीमा छु जहाँ यस्तो विकृति नै छैन त्यस्तो ठाउँ कतै हुन सक्छ र आफ्नो विशाल पखेटा उठाएर गिद्ध रूखबाट तल झर्यो र जुजुमान र एलिसाको नजिकै बस्यो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 कण्डोर अति ठूलो वेगमा उफ्रेर उड्यो जुजमानले पार्शवर्ती जस्तै भएको महसुस गरे र बढ्दो गतिको हावामा तैरिन थाले एसो पछाडि फर्केर हेर्दा उनले एलिसालाई देखे टापूको माथि उचाइमा ओढिरहँदा हावाको प्रचुर झोकाले मुहारमा हानिरहेको जुजुमानले महसुस गरे केही साथीहरूलाई छोड्नुको पीडाबाहेक उनले टापुलाई खुसीसाथ छोडे पहाडहरू दृष्टिबाट बादलमुनि लोप भए